पधारो संग जीवन का सुख दुख एउटा रेडियो पत्र संगी का प्रिय सरु म तिम्रो सरोवर रेडियो पात्र सङ्गीत सरोवरको पाँच सय पन्ध्रौं श्रृङ्खला सुनाउँदै सर झम्के साँझमा हुस्सुका हुलहरू कोठाभित्र पस्नु अघि नै हेमराज र पशुपति मलाई लिन कोठामी आइपुग्छन् झाउँ सरोवरजी आशा त रातैभरि रमाइलो गर्नुपर्छ सँगै आइपुगेका पशुपतिले चियाको हरियो पात बजाउँदै भने फतो सरोर गाउने बजाउने नाच्ने मान्छेको व्यवस्था गरिसक्यौँ हामीले अनि ढोकाबाट कोठाभित्र टाउको छिराउँदै ख्याम बुजेलले कम्बरमा भिरेको मातल घिन्ताङ बजाउँदै भन्छन् हो त बगानमा चिया टिप्न गएका गाउँले दिदीबहिनीहरू पनि फर्किसके आज त सरोवरदाईसँग रमाइलो गरे अरे म बसेको ठाउँबाट उठ्न आनाकानी गर्छु र झ्याल बाहिरतिर हेर्छु तल खोलीतिरबाट उ कालो चढ़ते बाक्लो होसु चिया बगानी उक्लिख्या झुला चियाबारी में झ्याकिरी गाएक सुनना चाहन्थे तर पानी का ठूला ठूला थोपा चिया को पात में तप तप झरिक आवाज कता कता खैचड़ी बजाई जो भान हो जाऊ नो सरोवर दाजू जाऊ क्या रीता रौशीला एक साथ मेरो हाथ से मतरे तन्ना आईपुगन उह चेलीबेटी चाहे जुरुक्क उठी हाल नि सरोवर राजा हमने कर्ला के होन्देरा हेमराज ने तुरंत भ्यंग्य करे कोठा भिहर सरोवर लगा दस बाहर जना को हाँसु एकथ गुंजी मैं मैं हु जाऊं सरु इलामी ती साहर को हुल में ढुनमुनी दी म चियाबारीको बीचको एउटा बाँसले बारीको घरमा पुग्छु मानौ आज त्यहीँ रोधी बस्दैछ भुइँकुरोहरू त्यही भएर तीव्र गतिमा मास्तिर मासतिर दौडिएर आउँदैछन् बाहिर डोको डालुका संख्या हेर्दा चिया टिप्नेहरूले घरतिरको बाटो भाँचेर बाँसको कटेरोतिर सोझेका हुन् भन्ने अनुमान लगाउन गाह्रो भएन सहरबाट सँगै इलाम पुगेका काशीराज दाईसँग इलामीले तन्नेरीहरूको एकछिन कानै खुसी हुन्छ तिर हेरेरोमा पार्ने जाल त बुनिँदै छैन ल सर भाइ अब नाइ नभनिकन ना अगाडि आउनु पर्यो र आफ्नो कला देखाउनु पर्यो मैले सोद्धासुद्धै काशी दाई बोल्नुभयो के कला दाई कस्तो कसले मैले प्रश्न गर्न नपाउँदै रोहित चन्द्र र बुद्ध अगाडि सरे अनि उद्घोष गरिहाले आज हाम्रो सौभाग्य वर्षौंदेखि घरबाट र आफ्नो प्रिय शिषहरूसँग पनि टाढा रहनुभएका सरोवर लिलामा आउनुभएको छ सङ्गीतको पुजारी सरोवरले यो जमका भेटमा एउटा मिठो गीत गाउनुहुनेछ सरोरलाई स्वागत गरौँ स्वागत गरौँ रोहित र बुद्धको उद्घोषणा टुङ्गिन नपाउँदै तालीको पर्रा छुट्छ म भिडबाट फुत्किने ठाउँ हेर्छु त्यही बाक्लो भिडबाट 81 रविन्द्र गिटारको चारैवटा स्ट्रिङ एक्कासी बजाउँदै बाहिर निस्कन्छन् र भन्छन् आजको साँझ चियाबारी साँझ सर म हेमराजतिर पुलुक्क हेर्छु वास्तवमा उनले मलाई नराम्ररी जाल्मा फसाएकै हुन् हेमराज र वसुपतीले त नाच्ने र गाउने मान्छे तयार छ रमाइलो हेर्न जाउँ पो भनेका थिए त अब हेर न सँगै इलाम पुगेका साथीहरूले पनि साथिएनन् भन्दै हुन्थ्यो नि ए बिचरा यसलाई गीत गाउन आउँदैन भनेर लौ सरोवर हाम्रो पनि इज्जत रहने गरी गाइदेऊ रे आज रिता र कौशिलाले सरिता मिना र मेन्कालाई समेत लिएर अगाडि बढे उनीहरू नाच्न अघि सरकारे तर मलाई उनीहरू आन्दोलनमा खटिएका थप होस् जस्तो लाग्यो सर मैले चारैतिरबाट आग्रह र अनुरोधको प्रतीक्षाको दबाब सृजना भएको महसुस गर्न थालेँ तिमीलाई थाहै छ नि सर म कहिल्यै यसरी मान्छेको अगाडि गीत नगाउने मान्छे हो एक्लै हुँदा गुनगुनाउँथे त्यो अर्कै कुरा हो <laughs> तिमीले त ठिक्क परे तिमीलाई भनिदिया होइन तर नि सर मेरो अनुहारबाट त्यो चियाबारीको जमघटमा सबै लाज पोखिसक्दा पनि इलामीहरूले छोडेनन् मैले तल झापाको बेलडाङ्गी स्थित भुटानी शिविरमा हुर्के बढेका गायक शिव मापचनलाई सम्झे अहिले त उनी पुनर्वासका लागि अमेरिका पुगेका छन् उनले आफ्नै रचना सङ्गीतमा गाएका गीत गाउँदा नै सजिलो होला जस्तो लाग्यो हो। अन्त मैले गाउनै पर्ने भोसहरू पाँचथरबाट इलाम पुगेका खबिनले बाँसुरी फुकेपछि भिडको खल्याङ बल्याङ शान्त हो रविन्द्र अब चाहिँ भने एक, एक गरी गिटारमा खेल्न थालेँ हिमराज र ख्यामको कम्मरबाट जोर मादल घन्घिन थाल्यो मैले माइक्रोफोन हातमा लिएँ र उपस्थित बाक्लो भिडलाई सरसर्तले तिमी नभएको त्यो चियाबारी साँझमा मेरो मन अडिने कुनै सम्भावना थिएन सर मैले गाउन त थाले था तर चियाबारी भन्दा पर पर उसुले उस सबैको तिम्रो गाउँ बस्ती हेर्दै हेर्दै घन घन मादल घ चो यो का सर शारू, म तिम्रो सरोवर रेडियो पत्र संगीत सरोवरको पाँच सय या पन्ध्रौँ श्रृङ्खला पढेर सुनाउँदै छाच सरपालि इलाम पुग्दा पटक्कै गाउने मन थिएन तिमी त एकछिन अचम्ममा पनि होली होइन होइन कहिले गयौ इलाम सरोवर अनि कहिले फर्क्यौ त भन्ने प्रश्न उब्जिएको होला ऊ त सर खबरै नगरी कता कता पुग्ने मेरो बानी दुई दिन अघि पुगेको थिएँ हरेक वर्ष त्यो हरिद भूगोल पुग्ने गर्छु सर एउटै माटोमा अकबरे अमृशु अलैँची अर्किड थुप्रै कृषि वस्तुहरू उत्पादन गर्न सिपालु मान्छेहरू संसारमा कतै छन् भने त्यो इलाममा मात्रै छन् कृषिको महाविद्यालयबाट हामीले धेरै सिक्न सक्छौँ सक्दैनौ र यता सामूहिक खेती सुरु गरेका साथीहरूले पनि त्यही भने यसपटक कि जाउ न नेतृत्वमा इलाम जाउ भनेर भूत रानी ठीक ठिक भन्यो कि वर्षमा कम्तीमा एकपटक तिम्रो सरोवर इलाम पुग्ने गर्छ र त्यहाँको सभ्यता त्यहाँका जाँगुरला मान्छेहरूसँग केही सिकेर फर्कन्छ इलाम समृद्धिको अभ्यास गरिरहेको छ यही अभ्यासबाट नै सबैभन्दा छिटो दिगो शान्ति हात पार्ने काममा इलाम अग्रसर छ सा सर शान्तिका लागि पर्यटन शान्तिका लागि समृद्धि समानताको लागि आर्थिक समृद्धि इलामका इने घोषित र अघोषित नाराहरू राजनीतिको एजेन्डाभन्दा धेरै माथि छन् किनभने समृद्धिले परनिर्भरता अन्त्य गर्छ परनिर्भरता अन्त्य भएपछि मान्छेहरूले बिस्तारै दास मनोवृत्ति त्याग्दै जान्छन् समानता कायम हुन्छ समानताको सबै अभ्यासले परिवारदेखि स्थानीय निकाय स्थानीय सरकार र महत्वपूर्ण ठाउँहरूमा सहभागिताको पनि अभिवृद्धि हुन्छ त्यो सहभागिताले एकातिर समावेशिताको अभ्यास पनि बलियो हुन्छ अर्कोतिर राज्य त्यो असमावेशी र एकाङ्कीको अन्यायबाट उम्कन्छ अनि त्यहाँ असन्तुष्टि हुँदैन विवाद त्यसपछि विद्रोह हुँदैन जहाँ विद्रोह हुँदैन त्यहाँ शान्ति प्राप्त हुन्छ इलाम विभिन्न तरिकाबाट यो सूत्रको हल गरिरहेको छ सर यसैका कारण कम्तीमा पनि वर्षमा एक म आफ्नो इलाम भ्रमणको औचित्य पुष्टि गर्न सफल हुन्छु त्यति मात्र होइन सबैले सुन्ने गरी इलाम यात्राको युवावरण तिमीलाई सुनाउनको लागि पनि त्यसको औचित्य प्राप्त गर्दछु तर यसपटक ताप्लेजुङ र पाँचतरबाट इलाम आइपुगेका केशवचन्द्र युद्धिष्ठेर जितेन्द्र मनु र रविनले सरोवरलाई सँगै राखेर राखे रा गीत गाउन लाउनुपर्छ भनेर इलामेली साथीहरूलाई भनेपछि रमाइलो सासको संयोजन भएको रहेछ तर झुक्याइ झुक्याइ भए पनि राम्रै भयो सर राम्रै रमाइलो भयो मैले गाउँदा धेरै सङ्घीयहरूले कम्बर मर्काएर नाचेँ उनीहरूले भिडमा नाच्दा इलाम इन्द्रको दरबार जस्तै भनेको थियो यस्तै रमाइलोमा म तिमीलाई असाध्य सम्झन्छु सर तिमीले भनेकी थियौ नि सरोवर तिमी जहाँ पुगे पनि साथीभाइ इष्टमित्र शुभचिन्तकहरूसँग बसेर रमाइलो गर्नु उनीहरूसँगै बसेर एक कप चिया खाँदा पनि वा पानी मात्रै पिउँदा पनि त्यसको अर्थ हुन्छ अनि गीत कविता गजल उखान टुक्का जे आउँछ त्यही सुनाएर रमाइलो गर्नु तिमीले भनेकी थियौ यसले मानिसको स्वास्थ्य मानिसको हार्दिकता मानिस मानिस मानिसबिचको प्रेम शान्ति सृजनशीलता सबै कुराको अभिवृद्धि गराउँछ सरोवर भनेर तर साँच्चै भनौँ मलाई यसपटक गाउने त्यति रार्थी नै सर एउटा कारण छ कुनै दिन त्यही अग्लो डाँडामा अवस्थित माई पोखरीको छेउमा बसेर मैले तिमीलाई रेडियो पत्र संगीत सरोवर कोरेको थिएँ त्यही माई पोखरीको पानीमा औँला चोपेर तिमीलाई कहिल्यै धोका नदिने मनमनाइ कसम खाएको थिएँ साँच्चै म मा माई पोखरीको नजिक पुगेर कसम खाँदा र तिम्रो नाममा पत्र कोरिरहँदा भित्रभित्रै दृढ भनेको थिएँ माईको पानीमा तिमी मुस्कुराइरहेको त्यो अनुभूति गर्दै भित्रभित्रै छछल्किन्थे इसी मई पोखरी पुग्दा तिमी मुस्कुराउनी भरीभराओ संग्लो पानी तै थे मैं छेवीट औला चोपले का पानी को आकार घटे सतह तीर झड़ी स्थानीय प्रशासन व्यापारी पर्यटन व्यवसायी पत्रकार युवा यहां का महिला संग संगठन सब चिंतलामेली भूगर्व विधायक डाक मई पुर्न पोखरी पानी पानी सुग्न कारण पड़ी को कारण पत्ता लगना अनुसंधान पानीको अहान खोजे पर परबाट पर पाइप बिछ्या पानी हालने काम में समेत जुटी सक्ने जती बलबूताइज कर स्वरूप मचे प्रयत्न लेर्कान सकता मई ईलाम को मत हो सर ईलाम का मत हो नेपालको साझा जल सम्पदा हो जलवायु परिवर्तनका कारण विश्वमा ताप बढ्दै गएको बेला हामीसँग त यी अग्लो पहाडको टुप्पामा विशाल ताल छ भनेर विश्वसम्म गर्व गर्ने ठाउँ थियो र थाहा छैन त्यो गर्व गर्ने सम्पदा पहिलेकै अवस्थामा रहला नरहला इलामबाट प्रवास पुगेकाहरूलाई यो दुःखको खबर थाहा छ कि छैन नभए पनि डब्ल्युडब्लुडब्ल्यु मार्फत विश्व को कुना कुना संगीत सरोवर लाइव सुनी रह शुभचिंतक जानकारी करा का मैं ये प्रसंग उठाई आज को विषय बनाकर दिनभरी को चिंता ने साझसम मन खुले म रातभर बर्खा को झंकार में बोही हिरोले छोपी को चिहाबारी में झ्या कि गीत सुन्न चाहन्थेर सुन त मेरा केही आनी बानीसँग तिमी जसरी केही समयदेखि सन्तुष्ट छैनौ तर तिम्रो मनलाई रिसको दुखेसोको अस्थाई घर मात्रै बनाऊ है मेरी रानी हेर त म एउटा संवेदनशील मन बोकेर यात्रामा हिँडिरहेको छु बरु तिमीले पनि गायिका बबिता घरतीले झैँ मनमनै माया गरिदिनु सरोवरलाई एउटा पछि लाग्ने छायाँ सम्झेर अङ्गालिदिनु हिजोको चियाबारीको साँझमा तिमीलाई सम्झँदै गाए आज तिमीले नरेन्द्र घार्तीको रचनालाई विवी अनुरागीको सङ्गीतमा बविता घार्तीले जस्तै गुरमुनाउनु हुन्छ माया हुन्छ भन न तपाईँ सुन्दै हुनुहुन्छ रेडियो पत्र सङ्गीत सरोरेडियो प्रसारणमा पहिलो पटक एउटा नौलो प्रयोग रेडियो पत्र संगीत सरोवर तपाईँको जीवनसँग धेरै नजिक र जिन्दगीलाई नजिकबाट बुझ्ने प्रयास बुझ्ने प्रयास, बुझने प्रयास। सरु शारू म तिम्रो सरोवर रेडियो नेपाल सिरबार स्थित स्टूडियो भवन भित्र छू माइक्रोफोन अगाड़ी बसेर तिम्रो नाम में लेखक रेडियो चिट्ठी संगीत सरोवर को पांच सौ पंद्र श्रृंखला पढ़कर सुना हार्दिकता रेमले जीवन गाड़ी दौड़ाने ईंधन काम करदे इलाम बाटो फर्क पीते अनुभव भैर छुट्टी ने बेला हिजो चियाबारी सांझ में अधिकांश विदाई करना तल बजार झरका थे ठट्टा में भैया माया नमार्नु है सरोवर इलाम आइरहनु हामीले तिमीलाई केही दिन नसकिने यहाँको पानी मात्रैले पनि तिम्रो आयु बढ्छ है <laughs> मैले पनि ठट्टामै भनेको थिएँ साथीहरू तिमीहरूलाई भन्दा पनि मलाई राम्ररी थाहा छ कसरी नि उनीहरूले प्रति प्रश्न गरेका थिए कसरी नि अब एकजना इलामीले चेली भनेको नि ऊस को चेली उत्सुकता जुर्मुराएको थियो गीतकार निलम आङ गुहाङ <laughs> अपेक्षाभन्दा फरक उत्तर आएपछि सबै गल आँसे यो सरोवरसँग त सकिन्न बा बिदाईको हात मिलाउँदै उनीहरूले भने यो शुभचिन्तकहरूको हाँसो र मुस्कान निकै बेरसम्म स्थिर रह्यो यसहरू तिमीले दिएको आदेश मैले यसपटक पनि यसरी पुरा गरे तिमीले भनेकी थियौ नि सरवर तिमी जहाँ पुग्छौ यहाँ केही दिन सकिनौँ भने पनि आशा र मुस्कान रोपेर फर्कनु भनेर भने कि नि हो सर मैले तिम्रो आदेशको पटक मात्र होइन पटक पटक पालना गरेको छु मैले उनीहरू बेसरी हाँस्रिएकै बेला भित्र बसेर नागबिली बाटो हुँदै तल माइबेनीतिर झर्नु थियो कतै विदाईको कारण उनीहरूको आँखा रसाउन अघि मैले ओझेल हुनुपर्छ यही सोचेर हिँड्नका लागि अलि हतार गरेको थिए उनीहरूले हातमा हात थमाइदिएको चियाकुपोको उपहार च्यापेर गाडीको सिटमा बस्नु अघि चालकले निलमको रचना बजाइसकेका रहेछन् सुरेश अधिकारीको सङ्गीतमा सञ्जीवनीको स्वर सुन्दै इलामको नाग्वीले बाटो हुँदै झारे पारी हैत्यबारी डाँडा कन्यामतिर हुस्सो टुन्मुनिएर पानी पर्न सुरु भएको थियो यथा मेरो आँखामा जस्तै सर एउटा सानो यात्रामा यसरी आत्मीयता बाँड्यो तिम्रो राजाले मुस्कान साट्यो अनि सुक्दै गरेको माईको चिन्तामा सहभागी बने के यतिको व्यवहारले समाजमा सकारात्मक परिवर्तन आउला त के यसभन्दा बढी अझै केही गर्नुपर्छ सरु प्लिज लेखेर पठाउनु ल आजलाई रेडियो पत्र सङ्गीत सरोवरको पाँच सय श्रृङ्खला दिने सर शुभरात्रिमेरी हजुर उही तिमीलाई माया गर्ने तिम्रै लाटा सरोवर राजधानी काठमाडौँबाट